गोलो तर गोलो भा मेहनत नगरी कब को, को पाल आउने वाला था Vaquei, capa pala aqui. Por muito que tu não botou muito la goma, é bom com dois sobre pé, calma no dia, e tu muito tu que não botou muito la goma, é. Aqui é cabeça, kasi, que tá auto, chauta, não corre, fica já. Jangan não desaulta, de forma alta. Tá goda na tour, porque tô na boca. Não gosta de tuas vivas. के अब नराईको चाहिँ puta puta hakiran putakane putakou fucka putakou puti sana dito like this <laughs> boy keitsa baal baal god for baal tojan me ko saval baal wanna stop for day ko dal saval na no deke kai jak jamona to hot chan ma thi uple thi ko chuke ko dal a for go di german lord por te te heta cot cot pode vi magucita ni sa si de cho forte quero te soca ca paloca e te ataca vale you ko pop pop fododo so una kai ka papaya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 बि कुथिन्द बिमा दुचक बारे मिठो पिङो गति सुत्छ सिर मुनि पन्काउदै हिँगु ग अछि पलाई भगा अब जका छि त नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम आयोजना गर्नको साथमा साथ दिनको लागि आज मुनि उपस्थित भइसकेको छु सुन्ने गर्नुहाको आवाज सागरको र यो आवाज जत व एक रेडियो सेफ्ट दिस मोबाइल सेसनमा प्राउनिकम कन्ट्रोलबाट रीजनले गरिरहनु भएको छ टन एनपीन गरेर रहेर हामीले नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधि चर्चा परिचर्चा गर्दै राखेका छौँ विशेष प्रदर्शन भइराखेका चलचित्रहरू प्रदर्शनको नजिक नजिक आउन लागेका चलचित्रहरू अनि प्रदर्शन भइराखेका यी चलचित्रले के कस्तो व्यापार गरिराखेका छन् हामी सम्प्र जानकारी प्रस्तुत गर्दै राखेका छौँ प्रत्येक शाको शनिबान र प्रोग्रामको स्वाई र चलचित्र तान्डवले चर्चा परिचर्चा पाइराखेको छ र भदौ छ गतिबाट यो चलचित्र प्रदर्शनमा आउन लागेको छ र चलचित्रलाई मौरी ख्य निर्देशन गरेका हुन् मोहन टोटेल चलचित्रका निर्माता हुन् बुद्ध गुरूङले ब्याकग्राउण्ड म्युजिक दिएका छन् भने सुरेन्द्र कार्कीले गीतहरूमा संगीत भर्ने काम गरेका छन् र कुराकानीको लागि प्रत्यक्ष टेलिफोन लाइनमा मोहन डोटेल चलचित्र मोहन डोटेल हुनुहुन्छ जी, ओके, गर्न लागि राखेका छौं ताण्डव चलचित्रका निर्माता मोहन जोटेल, टेलिफोन लाइनमा हुनुहुन्छ जी, ओके okay, भदौ छ गतिबाट प्रदर्शनमा आउन लागि राखेको छ चलचित्र ताण्डव र भदौ छ गतेबाट ताण्डव मचाउँदैछ र भदौ छ गते नै अनि दुईवटा चलचित्र पनि प्रदर्शनमा आउन लागेका छन् जस्तो कि भदौ छ गतिबाट नै प्रदर्शनमा आउन लागेको अर्को चलचित्र रहेको छ ठोली र सम्बोधन दुईवटा चलचित्र पनि प्रदर्शनमा आउन लागिराखेका छन् भने त्यस्तै ताण्डव चलचित्र पनि भदौ छ गतेबाट नै प्रदर्शनमा आउन लागे ताण्डव चलचित्रले के कस्तो व्यापार गर्ने हो र योभन्दा अगाडि मोहन जोटिलले वथशाला नामक सिनेमा बजारमा ल्याइसकेका छन् र अब ताण्डवको चर्चा परिचर्चा व्यापक तरिकाले अगाडि बढ़िराखेको छ टेलिभिजन रेडियो सामाजिक सञ्जालमा चाहिँ सिनेमाको पब्लिसिटी गरिराखेका छन् मोहन जोटेलले अब हेर्न बाँकी छ सिनेमाले के कस्तो व्यापार गर्ने हो र चलचित्रमा कलाकारको परिचय गराउने हो भने नम्रता श्रेष्ठ त्यसै गरी आशिष राणा लाहोरे विपिन अनुपराल एलेन गुरुङ लगायतका कलाकारको केन्द्रीय भूमिका के रहेको छ र ताण्डव फिल्मको बारेमा हामीले कुराकानी गरिराखेका छौँ र ताण्डवको यो चर्चा परिचर्चा पछि हामी लाग अब अर्को चलचित्रतर्फ चलचित्र रहेको छ मेरो भ्यालेन्टाइन र मेरो भ्यालेन्टाइन हिजोबाट प्रदर्शनमा आएको बिल्कुलै नयाँ चलचित्र हो र धेरैले आशा गरेको चलचित्र हिजोबाट प्रदर्शनमा आएको छ र हिजोको व्यापार निकै राम्रो गरेको रिपोर्ट हामीलाई प्राप्त भएको छ सुशील श्रेष्ठले चलचित्रलाई निर्माण गरेका हुन भने सुगम पोखरेलको संगीत भएको छ बाबु बगोटी सुस्मिता ढाका निष्ठा अधिकारी स्वतन्त्र प्रताप शाह लगायत कलाकारको केन्द्रीय भूमिका रहेको छ my mind. Shabda kolik sahana aajan, batao de ichu timi lai. With chocolate and red rose, ma ghar de ichu prapoze, ke pancha एक सौ चार्लोगा मूल उद्देश्य का साथ ब्यूटी पार्लर संबंधी संपूर्ण कोर्स क्यूट ब्यूटी एंड मेहंदी ट्रेनिंग सेंटर हजार हमी कहाँ ब्यूटी पार्लर ट्रेनिंग मेहंदी एवं नील आर्ट स्पेशल कोर्स तथा विदेश जाने का विशेष कोर्स को व्यवस्था अजय संपर्क करी आप सीट सुरक्षित कर सम्पर्क क्यूट ब्युटी एन्ड मेहन्दी ट्रेनिङ सेन्टर भरतपुर चितोवन सितोवन उच्च माभि गाड़ी, फोन शून्य छपन्न पाँच चौबिस दुई बैसठी मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य उनान्सय एसएलसी फेल भएका विद्यार्थीहरूलाई विशेष जानकारी अब रत्नगरको सौराहा विद्यार्थीहरूको चाहनालाई मध्यनजर गर्दै रत्नगरमा पनि शाखा विस्तार गरी म्याथ र साइन्सको परीक्षा नदेखन पाँच विषयको मात्रै परीक्षा दिएर एसएलसी पास हुने अवसर इन्स्टिट्युटले अझ सशक्त रूपमा लिएर आएको छ टियु केयु पियु साथै विश्वभरि मान्यता हुने गरी कक्षा आठ नौ र दस फेल भएकाहरूले एसएलसी दिन पाइनेछ कक्षा एघार नपटी कक्षा बाह्रको परीक्षा दिन पाइनेछ थप जानकारीको लागि एटिट्युट मल्टिलर्निङ एकाडेमी रत्नगर एक सौराहत चोक मोबाइल अन्ठानब्बे एक ओहो दाई नमस्कार नमस्कार भाइ कता हिँड्नु भयो आउनुहोस् बसौँ एकैछिन छोरोले विदेशबाट पैसो पठाएको रहेछ यो साल घर बनाऊ अर्को साल बुहारी भित्राउनु होला भन्छ त्यसैले सामान कब्जा काटी बन्दोबस्त गरौँ कि तपाईँलाई थाहा छैन टाढी चोकबाट पाँच सय मिटर उत्तरतर्फ हाई स्कुल रोडमा हाम्रै तिलक सरको पौडेल हार्डवेयर एन्ड सेनेटरी फर्म सधैँ छ नि सुद मूल्यमा घर निर्माणका लागि आवश्यक गुणस्तरीय सामान पनि त्यही पाइन्छ अझ होम डेलिभरीको पनि व्यवस्था छ हार्डरेटरी सोह्र र अन्ठानब्बे चार एकाउन्न उन्चालिस छ सय तिहत्तर होइन अनि यो नयाँ विषय हो कि क्या हो हो यो त्रिभुवन विश्वविद्यालयको बिबिए भन्दा पनि राम्रो र एडभान्स विषय हो बी बी ए, एक सय एघारिय विषय हो उनीहरू कुनै पनि वित्तीय वा अन्य संघ संस्था वा कुनै पनि कम्पनीको नेतृत्व पो लिन्छन् त ए अनि यो विषय कहाँ पढ्न पाइन्छ नि यसको पढाइ चितवनमा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर क्युए प्राप्त स्मृति बहुमुखी हुँदैन भर्ना हुनका लागि कक्षा एघार पास गरेका सबैले प्रवेश परीक्षाको फर्म भर्न पाइन्छ प्रवेश परीक्षा पास गरेपछि बल्ल भर्ना हुन पाइन्छ परीक्षा प्रवेश परीक्षाको फर्म भर्ने म्याद बढाएर यही श्रावण महिना भरिछ अनि भाद्र दस गते प्रवेश परीक्षा हुँदैछ सम्पर्किस्मती बहुमुखी क्याम्पस रत्नगर टाँडी चितुवन फोन नम्बर शून्य छप्पन्न र मोबाइल अन्ठानब्बे र अन्ठानब्बे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 अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोक्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम एक्सन खट क्या क्या क्या हो, हो, हो, मार ओके ब्रेक बस को बाकी समय माफ, फिर भी एक पत्र हार्दिक हार्दिक स्वागत है कार्यक्रम एक यहां सुनिरहनु भएको छ कार्यक्रम एक्सन कर्ड भित्र हामीले नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा गर्दै राखेका छौँ भित्र त प्रदर्शन भइराखेका चलचित्रहरू प्रदर्शनको नजिक नजिक आउन लागेका चलचित्रहरू अनि प्रदर्शन भइराखेका यी चलचित्रहरूले के कस्तो व्यापार गरिराखेका छन् हामी सम्पूर्णमा आउन लागेको चलचित्र हो भदौ छ गतिबाट यो चलचित्र प्रदर्शनमा आउन लागेको छ र चलचित्रलाई निर्माण एवं निर्देशन गरेका हुन् भने वसन्त साह पुराको सङ्गीत रहेको छ जीवन लैठेल गरिमा पन्त लगाएका कलाकारको प्रमुख भूमिका रहेको छ नारी प्रधान चलचित्र हो चलचित्र ठुली मध छ गतेबाट प्रदर्शनमा आउन लागेको छ चुलीको जानकारी पछि अबलाई जानकारी जाउँ चलचित्र स्टोपिड मन र स्टोपिन मनको कुराकानी गर्ने हो भने चलचित्र स्टोपिड मन पनि अब चाँडै न प्रदर्शनमा आउन लागेको छ चलचित्रलाई निरज बराले निर्माण गरेका हुन् अर्जुन पोखरेलको संगीत रहेको छ निरज बराह जीवन लोइटेल चाँदनी शर्मा लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ थाइल्याण्डका रमण स्थानमा चाहिँ चलचित्रको सुटिङ गरिएको छ त्यस्तै अर्को जानकारी जोडौँ हिम्मतवाली र हिम्मतवालीको कुराकानी गर्ने हो भने हिम्मतवाली दसैँ गोष्ठीहरू फेरोमा प्रदर्शनमा आउन लागेको चलचित्र हो रेखा थापाले निर्माण एवं निर्देशन गर्ने किसिम चलचित्र हिम्मतवालीलाई र हिम्मतवालीको यो जानकारी पछि फेरि पनि जानकारी जोडौँ वीर्घलाई चिन्छस् र वीर्घलाई चिन्छस भदो बिस गतिबाट प्रदर्शनमा आउन लागेको छ निर्माण लाग गरेका छन् यस चलचित्रलाई राज केशव गिरीले निर्देशन गरेको चलचित्रमा मोहित मुनालको सङ्गीत रहेको छ आइसर राई सुभाष थापा शिशिर भण्डारी सुरेश सुब्रेती सुबीर पण्डित लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ बिर्खेलाई चिन्छसमा र कमिनी धारमा बनेको चलचित्र हो बिर्खेलाई चिन्छस भदो बीस गतिबाट यो चलचित्र प्रदर्शनमा आउनेछ हामी एकछिन गीत सुन्छौ चलचित्र बिर्खेलाई चिन्छस र गीतपछि फेरि पनि आउनेछौ charmol kam reerkena yanmol atta kallu odher joro rai pal ba ko eklo ro ro bilke hoy hoy bilke hoy chimchas mere gya chimchas hoy hoy chimchas mere gya chimchas gal magar sar pardha hoy dire sab lai jane ye हरे हरे सबको्यारो प्यारोरे हो छन रे बिर ह्याउ बिर ह्याउ ह्याउ बिर ह्याउ बिर ह्याउ बिर ह्याउ ह्याउ ह्याउ तिरी तिरी पसुरि बजै मायाको धुन्दौ सुनै दे Popa, chomma chomma chom chom popa, chomma chomma popa popa, one more time. Chomma chomma chom chom popa, chomma chomma popa popa, chomma chomma chom chom popa, chomma chomma popa popa. Wow, 진짜스. 왜 그래 진짜스? 왜왜 진짜스? 왜 그래 진짜스? 내가 드린 덮어라 떡모터바 यो आयो पप साइकल अरू भन्दा हाम्रो पिरि जाति अरू केटी सबै पर पर सारेरिप्यो छाती तानेरु नि There's a gorilla right on the back of it, close to the door, and there's a gorilla right on the back of it. ब्रेकपछिको बाँकी समयमा फेरि पनि एकपत्र हार्दिक हार्दिक स्वागत छ कार्यक्रम एक्सन कट यहाँले सुनिरहनु भएको छ नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चाको साथमा हामी आउने गर्छौँ र चलचित्रकर्मीसँगको गर रमाया कुराकानी गीत सङ्गीतबाट पनि मनोरञ्जन दिइरहेका छौँ र अब कुराकानी गरौँ चलचित्र बिर्खेला चिन्छस र बिर्खेला चिन्छस भरो बिस गतिबाट प्रदर्शनमा आउन लागेको छ र सुभाष थापाले निर्माण गरेको चलचित्रलाई अराज केशवगिरीले चाहिँ निर्देशन गरेका हुन् र चलचित्रको यो राखेको र सबैको मन जिति राखेको छ र कुराकानीको लागि यतिखेर प्रत्यक्ष प्रयास गरिराखेका छौ चलचित्र विरखेला चिन्चसका निर्माता सुभाष थापा टेलिफोन लाइनमा हुनुहुन्छ ओके जलचित्र बिर्खेला चिन्जसका निर्माता सुभाष थापासँग हामीले कुराकानी गर्ने प्रयास गरेका थियौँ तर अलिकति टेलिफोन लाइनमा प्रब्लम आएको कारणले गर्दा कुराकानी गर्न सकेनौ हुन्छ अलिकति म थोरै जानकारी गराउँछु कमिनीधारमा बनेको चलचित्र हो बिर्खेलाई चिन्छस र सुभाषले योभन्दा अगाडि थुप्रै सिनेमामा काम गरिसकेका छन् र यस निर्माताको हिसाबले यो उनको पहिलो चलचित्र रहेको छ बिर्खेलाई चिन्छस र यो जानकारीपछि अबलाई थोरै जानकारी जोडौँ चलचित्र जोसको र चलचित्र जोस अब प्रदर्शनमा आउँदैछ भदौ सत्ताइस गतिबाट चलचित्र जोस प्रदर्शनमा आउने लागेको चलचित्र हो चलचित्रलाई ऋषि नेले निर्देशन गरेका हुन् र जोस अलिकति एक्सन प्रधान चलचित्र भने अब हेर्न बाँकी छ जोसले के कस्तो जोस ल्याउने हो नेपाली फिल्म क्षेत्रमा त्यो पनि हेर्न बाँकी नै छ अबलाई थोरै जानकारी जोड्छु कोही र चलचित्र कोही साउन्ड तेइस गतिबाट प्रदर्शनमा आउन लागेको छ आकाश अधिकारीले चलचित्रलाई निर्देशन गरेका हुन् श्रीकृष्ण श्रेष्ठको लगानी रहेको छ समुजित बासकोटाको रहेको छ कृष्ण श्रेष्ठ श्वेता खड्का लगायत कलाकारको प्रमुख भूमिका रहेको छ जानकारी सँगसँगै कार्यक्रमबाट हामी छुट्टिनु पर्ने हुन्छ र जाँदा जाँदै जानकारी गराउन चाहन्छु नेपाली कथा नचलोचित र मेरो मान्छे र मेरो मान्छेको कुराकानी गर्ने हो भने मेरो मान्छेको केही कलाकार फाइनल भइसकेका छन् जस्तो कि अनिल अधिकारी एज कलाकारमा त्यस्तै सन्तोष सेन पनि कलाकारमा नायिकाको हिसाबले सुजना ढकाल र सगुन शाही दुईवटा नायिका फाइनल भइसकेको छ भने एकजना नायक अझै खोजिराखेका छन् र भदौ स्वर गतिबाट मूरतसँगसँगै सुटिङ सुरु गर्ने सोच बनाइराखेका छन् निर्माता नारायण खतेडाले योभन्दा अगाडि जफडा उनले निर्माण गरिसकेका छन् र अब कार्यक्रमबाट छुट्नुपर्ने हुन्छ स्टोपिट मनको गीत ब्याकग्राउण्डमा बजिराखेको छ मनको गीत सोध्दै प्रोग्रामबाट विधामाउनुपर्ने हुन्छ सुनेर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्ण ै ज मेरो प्राण जाऊ बरु प्राण मेरो प्राण जाओ गर को मोती है ना, को जोती है ना, मन को है मन को भिठोमा ता। मनोरंजन का